नमस्ते साथीहरू शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाोमा यहाँलाई स्वागत छ रेडियो नाटक चौबाटोमा हरेक सोमबार चाहिँ आज पनि म नारायणी खड्का नयाँ भाग लिएर आइसकेकी छु आधा चौबाटोको एकसाठ भाग हो नयाँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो आउनुहोस् एकचोटि फर्केर हेरौँ साठी भागमा वर्षाले सम्झाएअनुसार अभय आफ्नै आमासँग समय बिताउन खोज्छ आफ्नै आमाको साथी बन्न खोज्छ छोरा तर छोरासँग समय बिताउनुको साटो तरकारी किन्नु छ भनेर बाहिर निस्किएकी अवज्ञामा कता गएकी रहेछन् थाहा पाउन आउन सुनौ एकसा थियो अङ्क Lakshmi? Hey eh, Lakshmi! Lakshmi? Do you want to take a break? Hey, you're still here. What do you think of this? Oh, my God! Let's take a break. Let's take a break. असाध्यै खर भयो अनि खोइ त लक्ष्मी घरबाटै नि ल किन लुगा धोए त नि त्यसले यतिकै के भयो खै पानी लिएन भनेको अलिकति आमै नि झन्डै फुटा हाल्दैन यसले त होइन के भयो तँलाई लाग? लाग के भो हजुर सोधिसिन्छ के भो बाबु किन त लाज लाग्दैन हजुरलाई लाज लाग्दैन कति उमेर भयो के कति नाटक गरिसिन्छ मम्मी मलाई मा थाहा छैन भनेको सब थाह छ मलाई सब देखेँ मैले आज मेरो बाइकमा चिसो लाग्ने होइन तपाईँलाई कारमै हिँड्न मन लागेको भए त घडेरी बेचिसियो न इ घरै बेचिस्यो अब है के वर्ता बोलेँ मैले तपाईँ युवराज अङ्कललाई हस्पिटल साथी गइदिनु हुने मसित घर बसेर सुन्तला खान नभ्याउ नि बहना पनि कति जानिसिएको मम्मी तरकारी सकिया छ फलफुल सकिया छि घिन लाग्यो मलाई त हजुरदेखि मम्मी अरू कोही नपाएर डडीको साथी यो उमेरमा हात समातेर गाडीबाट ओह्रालिरहेको थियो होइन त्यसले <laughs> <laughs> <laughs> ते त्यही भएर त्यसले म जेलमा भएको बेला पनि त्यसरी सहयोग गर्यो मेरो बाउ छैन भनेर फाइदा उठाएको त्यसले कसैले थाहा पाए के भन्लान् भन्ने पनि लागेन मम्मी तपाईँलाई मेरा साथीहरू त पहिल्यै भन्थे तेरो आमाको बोयफ्रेन्ड हो त्यो भनेर सालेहरूसँग झगडा गर्थ्यो कुटिदिन्थे हजुरले मलाई रङ प्रुफ गरेरै छोडिसक्यो होइन कति छेउमा घाँस लडिन्छ अहिले अनि लडेकै हो त केही हुन्न स्वयम्बुका बाँदरले घर लान्छ नि तलाई त्यति नै हो यो डाँडाबाट सासको बेला कति राम्रो देखिन्छ है काठमाडौँ भित्रभित्र चाहिँ कति कुरुप छ यता फोहोर उता फोहोर ढलै ढल डाल, घरै घर गार, जामै जाम मान्छे मान्छेको थुप्रो आफू यति कुरूप छु भन्ने जान्दा जान्दैन कति राम्रो देखिन मन लाग्यो होला है ऊ पनि त छोप्न खोज्छ होला नि आफ्ना व्यथालाई थकानलाई आक्रोशलाई काठमाडौँको त के दोस् बिचरा यो पनि त भिक्टिम न हो हामी जस्तै परिस्थितिको थाहा छ वर्षा म भएर यहाँ कति आउँथ्यौँ चिया पसल देखा नहीं हो तेस में बसर लेमन टी खाथ्य अस्त मै टली कप चिख खाना लगा थे अल्लैं नबोलने पसल दाइल आई सो मुसुक्का हाँसर अर्क साथी खरे मानीह नबोले कति कुरा विचार करजूर को रो झगडा किन खोइ थाहा छैन यार मैले फोन गरेको पनि उठाइसकेन मेरो पनि उठाउँदिनँ म्यासेजको रिप्लाई पनि गर्दिनँ हजुरहरूको जोडी त क्या राम्रो छ नबिगारी छ यार थाहा छ अस्ति नै मैले स्कुटर ल्याएर झगडा भएको बेला तसित हामीले एउटा कुरा गर्न खोजेको थियौँ नि सानिमाको सेकेन्ड बारे, वाट त जेलमै छँदा वर्ष दसैँमा घरबाट फर्किएपछि सिधै तेरो घर गएको थिए त्यो रात त्यहीँ बसी तेरो मम्मीलाई डिप्रेसन छ कान्छा के उहाँले महिनाको दुईवटा सेसन लिनुपर्छ मनोचिकित्सकसँग आज त्यहीँ जानुभएको हो मम्मीको बेडको ड्र चेक गरेर हेरिरहस् कहिले छैन किन डिप्रेसनको औषधी हेर्न त जेलमा परेदेखि फेरि फर्केको रहेछ फर्कने र बिषेक हुने गरिरहेको छ डिप्रेसन पुरै सन्चो हुँदैन थाहा छ नि तँलाई mm. युवराज अङ्कलले कर नगर्ने हो भने त सानीमा कहिले पनि मनोचिकित्सककोमा गइसिन्थेन होला सानीमालाई साथीको खाँचो छ सा बाबु अनि म छु त जतिसुकै नजिक भए पनि मम्मीको सबै नीड निडलाई फुलफिल गर्न सक्दैनस् सबै रिलेसनको आफ्नै महत्त्व हुन्छ स्पेस हुन्छ माया पनि सबै एकै खाले -एक का हुन्छ त बाउ आमाले गर्ने माया छोराछोरीले गर्ने माया आफ्नो लाइफ पार्टनरले गर्ने माया डिफ्रेन्ट हुन्छ इक्वली इम्पोर्टेन्ट पनि हुन्छ लाटा फेरि सानीमा भर्खरकै हुनुहुन्छ अलिकति लवाई खवाई फेर हिँड्ने हो भने पच्चिस छब्बिस भन्दा बढी कसैले पनि भन्दैन उहाँको पनि त फिजिकल निड्स होला नि फिजिकल निड्स बुझ्छस् नि मलाई भन्थे वर्षाले तेरो र कुरा के कुरा हजुर के कुरा भन्छस् मुला मैले त केही पनि भनेको थिइनँ भन्नै पर्छ तिमेर कति अपन थियो मलाई थाहा नभएको हो र त्यो त अर्कै सिचुएसन हो नि दाइ कति अक्वर्ड हुन्छ भनिस्यो न मेरा लागि त्यही त छ नि केटा समस्या हामी सधैँ आफ्नो लागि मात्रै सोध्छौँ आफ्नो पोइन्ट अफ भ्यूबाट मात्र सोध्छौँ सानीमा तेरो मम्मी वा मेरो सानीमा मात्र होइन मान्छे पनि हो भन्ने कुरा चाहिँ बिर्सिन्छौँ मान्छेको निड्स हुन्छ फ्लज हुन्छ भाइ यी कुराहरू एक्सेप्ट गर्न नसक्नु भनेको त बुवामा सधैँ बुवामा मात्रै बनिरहन् मान्छे नबनिदिउन् भन्न खोज्या जस्तो भएन र आइडोन्ट नोट्स uh, इट्स आइडोन्ट नो वर्षाले भनेकी थिए मलाई त्यति बेला सानीमाको ठाउँमा सानो बुवा भएको भए अहिलेसम्म यसरी बिए नगरी बस्नु हुनु भनेर हुन त बिए गर्नु आफैमा सपथोक नहोला तर जसलाई मन लाग्छ त्यसले चाहिँ गर्न पाउनुपर्छ चा, बुझिस् बाबु एसो एक फेर सोच त यही ठाउँमा सानोबुवाले त्यसो गरेको भए तँलाई त्यति नराम्रो लाग्ने थिएन हो कि होइन खै मलाई थाहा छैन दाई मेरो दिमाग खराब भइरहेछ मम्मीलाई मैले त्यस्तो सोचेकै थिइनँ कस्तो कस्तो सोचेको थिइनस् तपाईँ यसलाई मम्मीको क्यारेक्टरसँग लगेर जोड्छस् थुक्केरो बुद्धि तैँले गरे फाइन मैले गरेँ फाइन तेरो बुवाले गरेको भए पनि फाइन अनि मम्मीले गर्दा चाहिँ तेरो मम्मीको क्यारेक्टर मैले भने होइन दाइ बोली सबले त्यसै भन्दैनन् मेरो साथीहरूले त झन् पहिल्यैदेखि शङ्का गर्थे तिनीहरूलाई के भनौँ म तेरो साथीहरूको लागि हो तेरो आमाको जिन्दगी तर गजडी साथीहरूले तेरा अङ्कल अन्टीले के भन्छन् भनेर तेरि आमाले आफ्नो दुख, पीर, रहर सपना लुकेर राख्नुपर्छ भन्ने छ भन्दै तिनीहरूलाई हो मेरी आमा सेकेन्ड म्यारिज गर्दै छिन् तिमीहरूलाई बाल भसँग बा। त्यत्रो आँट छैन दाई आँट भन्ने कुरा नि कान्छ अठोटबाट आउँछ भित्री मनबाट आउँछ त सिधा नहोला आफ्नो आमाको खुसी हेर्ने रहर त छ नि खुबी त छ नि ओ, त्यति जम्मा गर तँ आँट आफै आउँछ अक्वाड भन्ने कुरा एकछिन लाग्ने हो कान्छ बिस्तारै ह्याबिट बन्छ त्यही मान्छे मान्छेको ह्याबिट मिलेर त संस्कार बन्ने हो नि जबसम्म त हामी आफै कसिँदैनौँ नि तब न ह्याबिट चेन्ज हुन्छ न संस्कार मम्मीलाई मैले अघि रिसाको झोपमा मन लाग्दियो भने कसरी डिल गर्ने दाई आफूले भनेको कुरा गरेको व्यवहारप्रति पछि त छ नि त्यसो भए जा तर मुखैले भन्न सकेनस् भने पनि तेरो आँखाबाट देखिन्छ आमा हुनु आमाहरू सन्तानको भाव शब्द बिना पनि पढ्न सक्छन् अनि दाई वर्षसित कसरी कुरा गर्नुहुन्छ म कुरा गरौँ पढ्दैन कुरा बिगार्ने पनि मै हो सपार्छु पनि मै तपाईँलाई आजको अङ्क कस्तो लाग्यो हामीलाई प्रतिक्रिया लेखेर पठाउनुहोला हाम्रो प्रतिक्रिया पठाउने ठेगाना फेसबुकमा फेसबुक डट कम स्ला सिएचएयुबिएटी चौबाटो ट्विटरमा ड्रामा चौबाटो र शैली डट थिएटर वान एट जिमेल हो आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू प्रतिभाचन्द सदिन लुइटेल आर्यन न्यौपानी साथै नाटक लेखेका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिँदै अहिलेलाई म बिदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सभा बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाो सुन्नुहोला होला. साथ चाहिँ हामीले नाटक रेकर्ड गर्दाका केही रमाइला क्षणहरू तपाईँलाई सुनाउँदैछौँ सुन्नुहोस् है तपाईँको अभाव थियो आफूलाई त्यहाँ के भने तपाईँ प्रतिभा होइन त्यहाँ तपाईँ आमा हो अब यता बट्टा बोल्दैछस् है टुरुङ टुर रुख कि अब त्यहाँबाट हजुर तिम्रो सर तेरो साथीहरूको लागि हो तेरो आमाको जिन्दगी तेर गजे साथीहरूले तेरा अङ्कल अन्टीहरूले के भन्छन् भनेर तेरी आमाले आफ्नो दुःख पिर रहर सपना लुगा तपाईँको श्रीमान मरेपछि तपाईँले कस्तो फिल गर्नुहुन्छ तपाईँको श्रीमान नगर्नु नै ल अब सुन्छु ल